Thank you. हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभसाजको व्यवसायीमा आज पनि उपस्थित भइसकेका छौँ प्राविधिक मित्र विष्णुजीसँगै तपाईँकै लोकभाकाको सहयात्री म दिवस सधैँ हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकैको नाममा रहेर रह पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवस्थालाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय आउने गर्दछ हरेक दिन बेलुका साँझ सात बजेपछि करिब करिब साढे बजे बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रे रेडियो अर्पण एक सय चार थुप्रो पाहाँ मेगाजमा तपाईँको लागि दुईवटा टेलिफोन नम्बर पनि खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोकदोरी भाएका मार्फत आफ्ना आफन्तजन घर प्रयाल सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर इच्छा पाइराखेको छु Hello? नमस्ते नमस्ते हजुर हजुर जी के को दिन दिन नहीं। नहीं हो हुन्छ कार्यक्रम सम्झना हुन्छ तिलकी कार्यक्रममा छुट्टिन्छ तिलक तामाङ हुनुहुन्थ्यो आफ्ना आफन्त इष्टमेत्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हेलो हो नमस्ते नमस्ते खबर के छ पानी खाना, -खाना सम्झना अनि यहाँ मेरो मम्मी बुबा ठुल्बा काका अनिहरूले चुनिरहनु भएको छ नि अनि मेरो साथीका मुना अनि प्रतिमा सलिना अनि सबिता भन्ने चिन्ने नचिनु सम्पूर्ण Hello, नमस्ते, नमस्ते को मस्ते बोलते कुमारी लामा कुमारी है अ खाना समझ नानी समझे सब प्रसाद हजुरलाई अनि फोन उठाउने दादालाई अनि मेरो श्रीमान सेरीलाई अनि दाइ तिला बहिनी कविता शान्ति अनि मेरो श्रीमानको श्रीमानको साथी निर्दोषलाई अनि अङ्कल आन्ती अनि पुसाई भारत फुलमाया मलाई कुमारी सम्पूर्ण हुन्छ कुमारीजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुटिन्छौँ नमस्कार नमस्ते खोराक बाट्य कुमारी लामा हुनुहुन्थ्यो र भने एउटा मिठो लुकदोरी भएकोलाई जोड्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ No <laughs> बिहान गरेर भाइ हो निक्कै नै रमाइलो किच भाका थिए कार्यक्रममा राखिसकेका छौँ कार्यक्रम अर्पण सुबसाज कि बसाई आउने गर्दछ हरेक दिन बेलुका साँझ सात बजेपछि करिब करिब साँढे बजे बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार पार्ण समर्पण मिठा मिठा साङ्गीतिक भाकाहरूलाई कार्यक्रममा जोडेर तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि पढाइ कोसिस गर्छौँ हामी खाना खाना लाग्दै हुनुहुन्छ होला कोही कोही श्रोता मित्रहरू भर्खर खाना बनाउँदै हुनुहुन्छ होला र रेडियो अर्पणको व्यवसाय सुनेर बसिराख्नु भएको होला जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा हुनुहुन्छ तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना अनि सन्देश राख्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ सु, शून्य छप्पन्न र शून्य र कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हो सम्झना अनि सन्देश चाहनुहुन्छ हुन्छ किशोरी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छोरा तामाङ हुनुहुन्थ्यो फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हेलो होइन हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ के गर्नुहुन्छ तपाईँ बसी बसो दा यस्तो छैन बसी बस् बसी बस्छ हो भन्नु पऱ्यो है हजुर अनि बिन्दासीलाई कतिको मनपर्छ लोकदोरी भाकाहरू एकदमै तपाईँलाई गाउन मनपर्छ कि नाच्न मनपर्छ नि लोकदोरी सुन्न चाहिँ हुन्छ हामी यस्तै मिठा लोकदोरी भाका बजाउँछौँ एकछिनपछि र त्यसमार्फत सम्झाउन चाहनुहुन्छ धन्यवाद दादालाई हजुर र मेरो साथीहरूभन्दा मिर अनि विशाल अनि पूर्ण भाइ दाइहरूलाई र मेरो बलराम कोराकमाय को कमलापना करुणा अनि सबै मलाई किन्नेमा चाहिँ सम्पूर्ण सुन सक्नुहुन्छ कार्यक्रममा आउनु बोल खुसी लाग्यो आउँदै गर्नु अहिले को बिन्दाङ हुनुहुन्थ्यो सम्झना विदा रा, भइसक्नु भएको छ मलाई प्राविधिक मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने म बोली राखेको मित्र रा, तपाईँको आफ्नै साथी दिवस मगर र कोही मित्र हुनुहुन्छ नमस्ते गाईघाटबाट सन्जु सन्जुजी के कसरी बिताउनु छु एकदमै खाना भो? सम्झनाहरूलाई सञ्जुजी कार्यक्रम नमस्कार गाईघाटबाट सम्झ हुनुहुन्थ्यो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो र सुनिसक्न बास त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब नि एउटा मिठो भाका जोड्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ मेरो ही गारा। मेरो मनी व्रत बसु तिम्रै खुसी मा हर हर मनी बत बसुआ बी खुशी मारी हर रमाइलो चिज भएको थियो कार्यक्रममा राखिसकेका छौँ र कार्यक्रम अर्पण शुभ सासको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै हेलोकपियर रेडियो रेडियो अर्पण एक सय चार तपाईँ बाँच्छ भनेर सँगसँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ डब्लु लगन गरेर कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा तपाईँको सम्झना अनि सन्देश लिइराखेका छौँ मिठा मिठा लोक भएका साङ्गीतिक आवाजहरूलाई तृष्ठभूमिमा सा। अगाडि बढाइराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार नमस्कार भाइ कमेडी को बोल्दै हुनुहुन्छ म शुभचुप बाट शुभचुप बाट के भन्नु भो शुभचुप बाट शुभचुप बाट के भन्नु भो भनेको हैन हजुर शुभचुप बाट हजुरको नाम भनेको के ए मेरो नाम मनजु थापा हो मनजु थापा हजुर मनजु जी के गर्नुहुन्छ तपाई हो घरमा बसै घरमै हजुर हजुर खाना खानु भो थाहा छैन दाई तपाईँले खानुभयो ए हामी पनि त्यही हो मलाई त एकदम मनपर्छ अहिले त झन् गीतको गीत आएको छ होइन त्यही भएर हो के पनि नाच नाच्छु कार्यक्रम हुँदाखेरि एक किसिम पछाडि भाका बजाउँछौँ त्यसमा सम्झाउन चाहनुहुन्छ अनि मेरो अब घर परिवारहरूलाई छोरा बुहारीको बाटो मन्जु थापा हुनुहुन्थ्यो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार कोही मित्र टेलिफोन सम्पर्कमा भन्ने इचारा मैले राखेको छु उहाँले मेरो आवाजलाई ठम्ब्याउन सकिराखेको छैन जस्तो लागेको छ हेलो हो कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा सम्पर्क विचेर भइसकेको छ शून्य छपन्न पाँच तिर्सठी तिन सय बत्तिस र शून्य छपन्न पाँच तिर्सठ टी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला <laughs> गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोकदोरी भाका मार्फत आफ्ना आफन्तजन घर पिवा सम्पूर्ण प्रियोजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हेलो हो हेलो हजुर नमस्कार नमस्कार कहाँको बोल्दै हुनुहुन्छ म मकनपुरबाट दिन के छ दादा रोकिरहेछ निकै नै रमाइलो लागिरहेछ है बल्ल हजुर अनि खाना खानुभयो बिराजी भएको छैन कार्यक्रम सके पछाडि जी अनि फोन उठाउने अनि मेरो मलेसियम हुने दादाको लागि अनि मेरो साथी हिमाल लोकेशगर अनि मेरो मामा आशिष हुनुहुन्छ भण्डारामा विराज तामाङ हुनुहुन्थ्यो मकनपुर भाट्यो र फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ सलिनाजी के गर्नुहुन्छ तपाईँ होइन त्यही झमझम परेको पानी हेरे बस्यो होइन अनि बेला बेलामा रेडियो अर्पण पनि सुन्यो होइन अनि सन्नाजीलाई कतिको मनपर्छ यो तिजका भाकाहरू एकदम राम्रो लाग्छ है पक्कै पनि तिजको भाका बस्दा चाहिँ जुन रेडियोमा बस्दा पनि छ नाचौँ नाचौँ जस्तो लाग्छ होइन ना? मन होइन धेरैजनाको अगाडि नाच्न नसके पनि एक्लै हुँदा चाहिँ मन लाग्छ भनेको हुन्छ हामी अन्त्यतिर पनि आइपुगेका छौँ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ सलिनाजी कार्यक्रममा आउनुभयो अहिले नमस्कार गडौलीबाट सलिना हुनुहुन्थ्यो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना अनि सन्देश राखेर रा। विदा भइसक्नु भएको छ हामी कार्यक्रमको अन्त अन्ततिर पनि आइपुगेका छौँ यति नैसम्म रेडियो अर्पण एक सय चार थोक्लो पाँच सँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझकै बसालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो तिलक तामाङ कुरागबाट सबिता अतनौबाट कुमारी लामा कुरागबाट किशोरी तामाङ कुरागबाट बिन्दास चेपाङ सन्जु गाईघाटबाट मन्जु थापा सुचुकबाट र विराज तामाङ मकनपुरबाट र अन्तिममा फोन गर्ने साथी गडौलीबाट सनीनाले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र इमेलसम्म मेरो आवाजलाई रेडियो सेट मोबाइल सेट र श्रोता मास पुर्याउन साथ दिने प्राविधिक मित्रका लागि विष्णुजीवर्ती निकै नै आभारी छु भन्दै तपाईँकै लोकभाकाको सहायात्री म दिवस मगर पनि कार्यक्रमबाट बिदा हुन्छु नमस्कार आफ्नो घरमा छैन ना भनी नाम साथी गरा अरू लगन सुन गना मिला Music ती मिला ने घाले की कमाई जे लयनी चट्टा सुनी बत्ती जसाई पाले आजूला बन्ने कसा ने ती मिला ने घाले की ओ होय ठम तोनी ठम ठम ठम आई देखो ती जमा नाऊलो चनल ला समाज को दर्पण सुन्न होला